प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउने गर्छौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजीसम्म र व्यवसायमा रहेर तपाईँको सम्झना तपाईँकै आफन्तसम्म पुर्याउँछौँ तपाईँकै घर परिवारसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य र शून्य छप्पन्न बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार दिदी। के जी ठीक के सम्झिनुहुन्छ अनि अनि अनि मेरो घर परिवारलाई र मामाको घर परिवारलाई जी थियो को फेरी मा हुनुछा मा हुनुछा। मा नमस्कार काउलीदेखिल टाढीसम्मको बसी बसा हो अरे खाज एकछिनपछि ल ठिक छ अर्पण समर्पणमा आउनु भएको छ पहिलो पटक कार्यक्रम सुन्नुहुन्छ कि सुन्नुहुन्न त्रोताहरूलाई कन्ट्रोलमा हुने दाजुलाई अनि लगायत मलाई दिपक पुरी भनेर चिन्नु हुने र हुन्छ दीपकी लाग्यो ल नमस्कार दीपकी आउनु भएको थियो यति बेला सिमल टाढीदेखि र अर्पण समर्पणको यो बसाइ तपाईँले सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्चमा र इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण कम लगइन गरेर पनि हामीलाई सुनिराख्नु भएको छ यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा राख्छु तपाईँ सम्पूर्णको लागि निकै नै मिठो भाका एक नारायण भण्डारीले भर्खरै बजारमा लिएर आउनु भएको भाका हो निकै नै मिठो खालको छ उहाँले नै स्वर भएको छ यो भाकामा यति बेला राख्छु तपाईँ सम्पूर्णको लागि आइ यो हो जुनी वस्तु पर खेरा दुःख ल पीडानी लिउँला म सबै खुसी सानुलाई योजूनी तके हो रोजुनी सम आइदेऊर यो जुनी त के हो र सोझु समसु मा कहिल्यै म हारदिन सानो तिमीलाई पाउने आसमार दिइन योजू यो नहीं त के हो रहा स्वयज मैले गहना एक पटक नसोधी घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चादीबाट ल्याएको नि त्यो पनि भरिराख्नु पर्छ र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 पुस्तक पत्तलहरूको दुनियाँमा पुरानो र विश्वासिलो नाम पर्वत पुस्तक एन्ड स्टेसनरी होइन के छ त्यहाँ ल के छैन भन्न त्यहाँ स्कुल कलेज बोर्डिङका पाठ्य अफिसका लागि मसलन्द खेलकुदका सामग्रीहरू थोक तथा खुद्रा बिक्री गरिन्छ नि सम्प्र न्यू पर्वत पुस्तक एन्ड स्टेसनरी रत्ननगर एक सौरा चितवन फोन नम्बर शून्य छ पाँच साठी तिन सय छयासी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास पाँ पाँ पाँ साठी के तपाईँ शुभ विवाह व्रत बन्द गर्दै हुनुहुन्छ या विभिन्न प्रकारका गिफ्ट तथा फेन्सी आइटम पाइने ठाउँ खोजिरहनु भएको छ यदि त्यसो हो भने विश्वासिलो र भरपर्दो तपाईँको आफ्नै पसल हो आरके भाँडा प्लास्टिक एन्ड गिफ्ट शुभ विवाह व्रत बन्धन पर्ने तामाका भाँडाहरू दैनिक क्रियाकलापमा प्रयोग हुने भाँडा बर्तनहरू विभिन्न तथा फेन्सी आइटमका साथ साथै प्लास्टिकका सम्पूर्ण सामानहरू सुपद मूल्यमा पाइने एक ठाउँ आरके भाँडा प्लास्टिक एन्ड गिफ्ट हाउस आरके भाँडा प्लास्टिक एन्ड गिफ्ट हाउस रत्नगर बकुल्लाहरू एक चितवन कर्मचारी पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रामकृष्ण ने सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे एघार बाइस सैतिस सत्तरी नेपालकै केन्द्रबिन्दु पर्यटकीय क्षेत्र चितौनमा सुविधा सम्पन्न होटल स्टार ब्याङ्कवेट विवाह होस कुनै पनि कार्य वा सरकारी गैर संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न साइज का एक सय देखि एक हजार भाग बड़ी क्षमता को छा सुविधा युक्त हल होते कमन देखी स्वेट सम्म को आवास को व्यवस्था सुन्दर गार्डन में कपटेल पार्टी को मजा तो छद आउटडोर सर्विस राजोड़ कंपाउंड सहित स्वस्थ पार्किंग जंगल सफारी संपर्क होटल स्टार बैंकवेट रत्नगर एक निपनी चितवन, फोन नंबर पांच वेबसाइट डब्ल्यू डब्ल्यू डब्ल्यू डट होटल स्टार बैंकवेट डट कम गेट अफिस्ट स्वयंभू का फोन नंबर छयलिस बहत्तर दुई स्वयंभू पार्टी ंग्री खोज करने वही टेन को समस्या हमी कहा्रतबंध सभा सेकर्षक स्तर स्टेज पंचे बाजा हाफ कैटरिंग फुल कैटरिंग गाडी भिडियो क्यामरा स्टेज सामग्रीको लागि छिटोमा ट्रेन एन्ड क्याटरिङ सर्भिस कर्मचारी पेट्रोल पम्पको आडैमा प्रोपराइटर विनोद मैनाली र सुशील तिवारी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी चार सय तिरासी र रा अन्ठानब्बे पाँच पचास साठी तिन सय दुनियाँका छोराछोरीको बिहेमा गौरव सुनचाती पसलबाट सबै गहना ल्याइसके कहाँ छ त अनि यो गौरव सुन्चाती पसल बुढी ल तिमीलाई थाहा छैन र बुढा रनपा दुई हाई स्कुल रोडमा वर्षौं वर्षदेखि हाम्रै सेवामा समर्पित छ नि हजार हमी कहां आधुनिक डिजाइन का आकर्षक सुंचादी गर्गहना पाइन का साथ ही कंप्युटराइज द्वारा सही नाप्तोल को व्यवस्था रासी अनुसार का पत्थर पुराना गरगहना नया गरगहना साटफेट करने व्यवस्था साथ स्वदेशी तथा विदेशी कालीगर द्वारा समयमा करगहना तैयार गौरव सुनसादी पसल रत्नगर दुई हाई स्कूल हो टाँडी चितोवन फोन शून्य छप्पन्न पांच साठी मोबाइल अंठानब्बे चार दीपक सेंचुरी दीपाल सेंचुरी के तर तथा अफिस निर्माण करते हुए यदि तर तथा अफिस आवश्यक पर्ने विभिन्न साइज तथा मोडल का झाल ढोका साथ बैंक तथा कायारे में रत्न नगर की विशेषता घाट भास्तो रंगरोगन कर पर्ने सफा करना सजिलो घाम पानी निया न लगने न आकर्षक देखिने संपर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन पन्न मोबाइल अन्ठानब्बे पाँच प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यू मनोकामना छापाना फोन शून्य छपन्न पाँच बयासी एक सय पञ्चानब्बे हाल्मोनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ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 पच्चीस वर्ष देखि तप को सेवा में रही स्वदेशी तथा विदेशी कारीगर द्वारा तैयार करोजा अनुसार को गरगहना बना पारे में पुरानो करगहना साफवेयर तथा खरीद बिक्री पारे में राशि अनुसार को पत्थर को व्यवस्था पूर्वी चितोन केीर पर भर पर्द सुन सा मनोकाम संपर्क वीरेन्द्र नगर तीन खुरखुरे बजार प्रो पाइटर नीलकुमार लमी छाने शोभा लमी छाने फोन शून्य छप्पन्न पांच तिरासी दुई सय मोबाइल अंठानब्बे चार पचास अड़चालीस नौ सय छत्तीस साथ ही पर्व अनुसार जालामा में विशेष छूट ग तिमी यसरीौ नै त मैले के गरौ मैले कतिचोटि भनिसकेँ तिमीलाई मनोकामना अटोवर्स माने गएर गाडी बनाऊ भनेर कहिले सुन्ने होइन अब त खुसी हौ हाम्रा विशेषताहरू हाइड्रोलिक ज्याक्वास डेन्टिङ पेन्टिङ मर्मत सम्पूर्ण साना जीवका पार्ट्सहरू जेनेरेटर फेसिलिटिज साथै कार होम डेलिभरीको व्यवस्था रहेको छ पुनश्च सम्पूर्ण कार जीव भ्यान मर्मत गर्नु परेमा हामीलाई सम्झनुहोस् सम्पर्क का न्युमन अटो वर्कसप एन्ड सर्भिसिङ सेन्टर रनुपाठ बकुलहर नगरपालिकाको अगाडि फोन शून्य मोबाइल अन्ानबे पांच पचासनबे लोक संस्कृति को जगे नगर गायन प्रतिभा को खोजी करने योहो कार्यक्रम लोक आगन एक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचार पछि प्रत्यक्ष गायनको कार्यक्रम लोक आँगन मात्र रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्जमा सुन्न नभुल्नुहोला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 पछाडिको <णस्थारी> यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पण तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरूसमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु गरेर पनि विश्वको जुनसुकी कुनाबाट सुनिराख्नु भएको छ तपाईँकै सम्झिना आफन्तसम्म पुर्याउनका लागि हामी हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म तपाईँसँगै रहन्छौँ मिठा मिठा लोक भागाहरू आजको अर्पण समर्पणको व्यवसायमा मैले तपाईँको माझमा प्रस्तुत गर्नेछु आफन्तलाई सम्झिन मन लागेको छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ शून्य छप्पन्न र शून्य छपन्न यदि बेला यही बाटो हुँदै कोही साथी आइसक्नु भएको छैन अनि घर परिवारको हाल खबर के छ पोल्ट्रीतिरको नयाँ ल ठिकै छ ठिकै छ भन्नु भएको छ घर परिवारको पनि ठिकै छ भन्नै सक्ने भएर ठिकै छ पके पनि ठिकै छ राम्रोसँग बस्नु होला आफ्नो आफ्नो परिवारको ख्याल गर्नु होला है अनि आज अर्पण समर्पणमा आउनु भएको छ मिठो लोक भाका बजाउँछौँ हामी अब कसमा सम्झिनुहुन्छ त्यो भाका मार्फत अनि रेडियो मेरो घर परिवारको लागि मेरो आफन्तहरूको लागि सम्पूर्ण साथीहरूको लागि र मेरो चिमेकीहरूको लागि हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो गणेशजी फेरि फेरि पनि आउनु होला है ल नमस्कार, नमस्कार। गणेशजी आउनु भएको थियो यति बेला डल्लाकोटी पोल्ट्री फार्मबाट र अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ तपाईँ के सम्झना आफन्तसम्म पुर्याउनका लागि हामी तपाईँको माझमा जुटिराखेका छौँ यति बेला अर्को साथी पनि हुनुहुन्छ अरे राजले इसारा गरिराख्नु भएको छ म उहाँसँग कुराकानी गर्छु नमस्कार हेलो हेलो कोही साथी हुनुहुन्छ लाइनमा उहाँसँग डिस्कनेक्ट भएको छ फोन सम्पर्क विच्छेद भएको छ यति बेला तपाई आउन चाहनुहुन्छ भने दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ अर्पणसम्म पड्को बसाइयो हरेक दिन आउँछौँ तपाईँको सम्झना आफन्तसम्म पुर्याउनको लागि र यति बेला पनि हामी एउटा मिठो लोकफाका तपाईँको माझमा राख्छौँ त्यस पछाडि फेरि आउनेछौँ मृगका केश गोरो मुहार हरिनको जस्तो छ कति राम्री हो आज त मनको कुरा भनेरै छोड्छु मलाई त खुबै मन पऱ्यो मन पनि रूप पनि दुवै मन माया पऱ्यो कोही कोही भन्ना राम्रो मलाई त तिम्रो दुबै मन पऱ्यो क्यारे छिटीकै बस्यो माया भेटोनी बिन्तीकै खुबै मन पऱ्यो खुबै मन पऱ्यो कोही कोही नराम्रो कोही कोही भन्ना राम्रो को राम मलाई त तिम्रो दुबै मन पऱ्यो आकाशी जुन जस्तै दुबई मन पऱ्यो दुबई मन पऱ्यो कोहीको रोप्न राम्रो कोही कोही भन्न राम्रो मलाई त तिम्रो दुबई मन पर्यो मलाई त तिम्रो दुबै मन पऱ्यो तपाईँको मन नराम्रो मलाई त तिम्रो दुवै मन पऱ्यो निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ अर्पण समर्पणको व्यवसाय तपाईँ सुनिराख्नु भएको छ हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजीसम्म तपाईँसँगै रहन्छौँ मिठा मिठा यस्तै रमाइला लोक भाकाहरू तपाईँको माझमा राख्छौँ कहिले अर्पण समर्पणको व्यवसायमा हामी आधुनिक गीत सङ्गीतहरू राख्छौँ कहिले लोक भाकाहरू राख्छौँ त कहिले नेपाली फिल्मका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ आज भने मैले नेपाली लोकगीत सङ्गीतको बजारमा चर्चामा का लोक भागहरु तपाईको आवाजमा प्रस्तुत गरिराखेको छु। रयती बेला अर्पण समर्पणको यस श्रृंखलामा कोही साथी आइ सक्नुभएको छ। म उहाँसँग गगानी गर्छु। नमस्कार। नमस्ते दिदी। हजुर, क्यामाटी को भन्दै हुनुहुन्छ? म जान्ने भन्नेबाट। चण्डी भञ्जाङबाट। यहाँको शुभ नाम? संगीता केसी। संगीता केसी। के गर्नुहुन्छ के संगीता जी? म त्यतिके बस्नी भन्दिन, म पढ्दै छु। पढ्दै हुनुहुन्छ। कहाँपुरे अनुभव पढाइ? राम्रोसँग पढ्नु होला है त हुन्छ अनि आजहरू पनि समर्पणमा आउनु भएको छ कस सम्झिनुहुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो अहिले भनी छुट्टिन्छ है नमस्कार यो श्रृंखला तपाईँ सुनिराख्नु भएको छ तपाईँको सम्झना आफन्तै राखेका छौँ यदि आउन चाहनुहुन्छ भने आउनुहोस् दुईवटा बाटो तपाईँको लागि हामीले खुल्लै राखेका छौँ कोही साथी आउने तर्खरमा हुनुहुन्छ म उहाँसँग कुराकानी गर्छु हामी कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ सा। अन्तिम सहभागी हुनुहुन्छ कि जस्तो लागिरहेछ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ अधिकारी जी? अ कि ठीक आफ्नो ख्याल गर्नु अलि अस्वस्थ छु भन्दै हुनुहुन्छ हाम्रो बदनजीलाई गाह्रो पनि भइरहेको होला है कस्तो सम्झिनुहुन्छ ने ने बदन जी आए खुशी लगे नमस्कार बदन जी होती बेला चैनपुर देखिए बिदा माग्नुपर्छ अब कार्यक्रमबाट यति जेलसम्म तपाईँले अर्पण को श्रृङ्खला सुनेर बसदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद र यति जो जो साथीहरूले फोन गर्नुभयो फोन गर्नुहुने तपाईँ सम्पूर्णलाई हृदयदेखि दे दे नै आभार प्रकट गर्छु सम्पूर्णप्रति आभारी छु र अन्तमा आभार प्रकट गर्छु मेरो आवाजलाई तपाईँको रेडियो सेट सेटसम्म पुर्याउनको लागि सहयोग गर्नुहुने प्राविधिक मित्र राजपति हवस् त अर्पण समर्पणको आजको व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु नमस्कार